नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हातसँगै इन्टरनेट अनलाइनमा भएको अपराजिता नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आगामी निर्वाचनमा कुनै पनि दलबीच गठबन्धन हुन नसक्ने दावी गर्नुभएको छ नेपाल तरुण दलले आज राजधानीमा गरेको चियापान कार्यक्रममा नेता देवालले दलहरूबीच मोर्चाबन्दी सम्भव नभएको बताउनु भएको हो संविधानसभामा अन्य दलहरूसँग सहकारी गर्ने विषयमा काङ्ग्रेसभित्रै छलफल चलिरहेका बेला नेता देवाको यस्तो भनाइ सार्वजनिक भएको हो कार्यक्रममा उपसभापति रामचन्द्र पौडेले मङ्सिरको पहिलो साताभित्रै संविधानसभाको निर्वाचन सम्पन्न हुने दावी गर्नुभएको छ संविधानसभाबाट संविधान बनाउनका लागि प्रधान नेतृत्वमा नयाँ सरकार गठन गरेकाले चुनावको निष्पक्षता मा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो नेता राम महतले निर्वाचनको तयारीमा जनसङ्ख्या र भौगोलिक क्षेत्रका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो कार्यक्रममा तरुण दलका अध्यक्ष उदय शमशेर राणाले आगामी निर्वाचनमा गठबन्धनमा आबद्ध युवाहरूलाई परिचालन गर्ने विषयमा तयारी गरिरहेको जानकारी दिनुभयो संविधानसभा निर्वाचन बाहेक बहिष्कारमा लागेका दलहरूसँग वार्ता गरी चुनावी माहौल बनाउन नेपाली काङ्ग्रेसले सरकारसँग आग्रह गरेको छ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँगको भेटमा काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले सहितका नेताहरूले नेकपा माओवादी र फोरम नेपालसँग तत्काल वार्ता गर्न आग्रह गरेका हुन् अध्यक्ष रेग्मी निवास बालुवाटरमा भएको भेटमा नागरिकता वितरण र मतदाता नावली सङ्कलन कार्यलाई तीव्रता दिन काङ्ग्रेस नेताहरूले सरकारलाई सुझाव दिएका थिए जवाबमा रेग्मीले आगामी संविधान सभाको निर्वाचनका लागि वातावरण बनाउन दलहरूले पनि सहयोग गर्नुपर्ने बताउनु भएको थियो आन्दोलनरत दलहरूलाई वार्तामा ल्याउन सरकारले पहल गरिरहेको अध्यक्ष रेग्मीको भनाई जवाब थियो नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले वर्तमान सरकारलाई हटाउने प्रतिबद्धता नाएसम्म वार्ता नगर्ने बताउनु भएको छ रिपोर्टर्स क्लबले बुधबार काठमाडौँमा गरेको कार्यक्रममा सचिव गजुरेलले सहित एक गते चार दलबीच भएको एघार सम्झौता बाधा अड्का फुकाउ आदेश त्यसबाट बनेको सरकारको विघटन र गोलमेज सम्मेलनबाट नयाँ सरकार गठनको ठोस प्रतिबद्धता नाएसम्म राष्ट्रपतिसँग पनि वार्ता नगर्ने बताउनु भएको छ उहाँले राष्ट्रपतिले आफूहरूलाई बारम्बार वार्ताको लागि बोलाएको भन्दै उहाँले मागपु कुरा गर्ने ठोस प्रतिबद्धता नाएसम्म वार्ता गर्नुको औचित्य नै नहुने बताउनुभयो यद्यपि सरकारले भने अहिलेसम्म आफूलाई वार्ताको लागि कुनै पत्र नपठाएको गजुरेलले जानकारी दिनुभयो गजुरेलले चार दलबीच भएको एघार बुती सम्झौताले मुलुकलाई संविधान विहीनता र निरङ्कुशतर्फ लगेकाले असलमा निर्वाचन हुन नसकेको दावी गर्नुभएको छ यथास्थितिमा निर्वाचन गर्नु ज्ञानेन्द्र शैलीको नौटङ्की मात्रै हुने गजुरेलको तर्क छ नेकपा एमालेको पोलिट पोलिट ब्युरो बैठक बसिरहेको छ पार्टी केन्द्रीय कार्यालय बलखुममा चलिरहेको बैठकमा चुनावको तयारीका लागि पार्टीको आगामी रणनीति लगायतका विषयमा आधिकारिक धारणा तय गर्ने विषयमा छलफल भइरहेको छ आजको बैठकमा संविधान सभा निर्वाचनको रणनीतिको विषयमा बोल्न बाँकी सदस्यहरूले आज आआफ्नो धारणा राख्ने क्रम चलिरहेको छ यसअघि हिजो बसेको बैठकमा नेपाली काङ्ग्रेससँग मित्रवत प्रतिस्पर्धा र सहकारी दुवै गर्ने तथा विचार मिल्नेसँग सहकार्य गरेर चुनावमा जाने विषयमा अधिकांश सदस्यहरूले जोड दिएका छन् एमाले संविधान सभा चुनाव र उच्चस्तरीय समितिमा सहभागी हुन चुनावको विपक्षमा रहेका दलहरूलाई आह्वान पनि गरेका छन् भारतीय सर्वोच्च अदालतले अभिनेता सञ्जय दत्तलाई आत्मसमर्पण गर्न एक महिनाको समय थप गरेको छ सन् उन्नाइस सय त्रियानब्बेमा भएको मुम्बई आक्रमणमा प्रयोग भएका हतियार राखेकोमा दाबी ठहर भइसकेका दत्तलाई यसअघि अप्रेल अठारसम्म आत्मसमर्पण गर्न समय दिएको थियो दत्तले सातवटा चलचित्रको सुटिङ पुरा गर्न छ महिनाको समय माग गर्दै अदालतमा अफिल गरे पनि अदालतले बिहिबारदेखि लागू हुने गरी अन्तिम पटक चार हप्ताको समय दिएको हो अवैध हत्यार राहीको आरोप प्रमाणित भएपछि गएको मार्च 21 तारिकमा भारतीय सर्वोच्च अदालतले दत्तलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो यसअघि डेढ वर्षको जेल सजाय पुरा गरिसकेका दत्तले अब साढे वर्षको जेल सजाय पुरा गर्न बाँकी छ र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् अहिले केही बेरमा हुने पहिलो खेलमा पुणे बारियस र सनराइजर हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म पाँच खेल खेलेको हैदराबाद तिनमा जित र दुई हार बेर्दै छ अङ्कका सात चौथो स्थानमा छ भने समान खेल खेलेको पुणे दुईमा जित र तिनमा हारसहित चार जोड्दै अन्तिमबाट दोस्रोमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्स र तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स बेज प्रतिस्पर्धा हुनेछ मुम्बई आजको खेल जिते अङ्क तालिकाको शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरलाई पछि पहिलो स्थानमा उक्लने योजनामा छ भने समान चार खेल खेलेको राजस्थान उसलाई उक्लाउँदै अगाडि बढ्ने धनमा हुनेछ समान छ चा अङ्क चा रहे पनि राजस्थान रन रेटमा मुम्बई भन्दा पछि छ हवस् अफ्रान अपरा चार बजीको अर्पण खबर सकियो समाचार कक्षबाट म सुजिता हमाल बिदा हुन्छु नमस्कार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 विवाह होश या कुछ या सरकारी गैर सरकारी संघ संस्था सेमिनार तथा ठूला कन्फ्रेन्स आयोजना विभिन्न सय देखि दे हजार जन सममता हलर को व्यवस्था काटल स्टार बैंकवेट रत्नगर एक चितुवन फोन नंबर पांच साठी नौ सौ बयानबेबसाइट होटल यो हो रे यो अ